कालज नेपाली गीतर को सविशेष प्रस्तुति अजर अमर गीतर स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज विश्वभरिका नेपालीहरूको गीतहरूको प्रिय कार्यक्रम अजर अमर गीतहरूको आजको दुई सय अंकमा प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश सायमीको शालीन अभिवादन नेपाली जहाँ जता जस्तो अवस्थामा रहे पनि नेपाली गीत संगीतलाई माया गर्ने यो एउटै चौतारी अजर अमर गीतहरूमा आज सबभन्दा पहिला आज बिहान साढे छ बजे भक्तपुरको क्यान्सर हस्पिटलमा दिवंगत भएका वरिष्ठ संगीतकार रत्नबहादुर खडगीको चिर शान्तिको कामना गर्दै अजर अमर गीतहरूको श्रृंखलामा रत्नबहादुर खड्गीले गणेश परिवारसँग मिलेर गरेको यो कालोजी गीत अरू लामाको स्वरमा देव वज्राचार्यको शब्दबाट उहाँलाई हार्दिक श्रद्धांजलिसहित गीत प्रस्तुत गर्दछौं रत्नबहादुर खड्गी जो जीवनको अन्तिम समयमा अत्यन्त आशावादी थिए म अझै धेरै काम गर्छु धेरै संगीत गर्छु भनेर ब्लू क्रस हस्पिटलबाट भक्तपुरको क्यान्सर हस्पिटल पुर्याउँदा उनको आशा धेरै मरिसकेको थियो र आज बिहान साढे बजे उनका छोरा रवि खडीले भक्तपुरबाट बुवाको दिवंगत भएको खबर मलाई सम्प्रेषण गर्दा मैले नेपालका सबै अखबारहरू र हाम्रो उज्यालो अनलाइनबाट जब यो समाचार प्रसारण भयो त्यसपछि लाखौं शुभेच्छुक श्रोताहरूले रत्नबहादुर खड्गीको शिर शान्तिको कामना गरे हाम्रा फोटोग्राफर मित्र अजर अमर गीतका शुभेच्छुक रतन चन्दजीले आज आर्यघाटमा गए प्रज्ञा प्रतिष्ठानमा गए उहाँका फोटोहरू खिचेर ट्विटरमा पनि मेन्सन गर्नुभएको छ उहाँ लेख्नुहुन्छ एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइरहन्छ अल्विदा वरिष्ठ संगीतकार रत्नबहादुर खड्कीलाई यसै गरी स्वर सम्राट नाम भएका हाम्रा मित्र लेख्नुहुन्छ आज अजर अमर गीतहरूमा संगीतकार रत्नबहादुरज्यू बारे नयाँ जानकारी दिइन्छ भन्ने आशामा सुन्नेछु भनेर लेख्नुभएको छ भने हाम्रो फेसबुकमा विज्ञान निभा लेख्नुहुन्छ नेपाली संगीतको जिउँदो इन्साइक्लोपेडियाको रूपमा परिचित अजर अमर गीतहरूको उचाइ सुनिदै गएकोमा प्रकाशजीलाई बधाई छ आज संगीतकार रत्नबहादुर खड्गेको दुखद निधन भएकोमा हार्दिक श्रद्धासुमन र शोकाकुल परिवारप्रति सम्वेदना त्यसै गरी भेषु ईशान मगर अनन्त कटुवाल रतन चन्द देवीराम आचार्य एसएन दाहाल राजेश्वर उदय देवेन्द्र मानसिंह दिलीप नेपालीले पनि सम्वेदना व्यक्त गर्नुभएको छ भने आज जन्मदिन परेका माधव प्रसाद खनाल जसको अर्को नाम हो डुण्डुराज शर्मा जसको गीतकारको रूपमा चर्चित नाम हो भावुक उहाँलाई पनि जन्मोत्सवको जन्म पक्षमा शुभेच्छा व्यक्त गर्ने धेरै मित्रहरूमध्ये धेरैले आज भावुकको नाम पहिलो पटक सुनेको कुरा यहाँ मेन्शन गर्नुभएको छ भावुकको भावु पूरा नाम हो माधव प्रसाद खनाल भावुक विक्रम सम्वत 1991 मा एकानब्बेमा विराटनगरको रंगेलीमा उहाँको जन्म भयो र वहाँ शिवशंकर नातिगाजीका प्रिय गीतकार हुनुहुन्थ्यो गीतकार रामान डाक्टर पढ्न विदेश गएपछि गीत लेख्ने मान्छे नभएपछि धेरैले राममान त्रिषितको ठाउँमा माधव प्रसाद खनाललाई गीत लेखाउन लगाए तीनै समय माधव प्रसाद खनाल दुवै भाषामा नेपालीमा पनि र हिन्दीमा पनि गीत लेखेर गीत संगीत जगतमा प्रवेश गरे उनका गीतहरू विशेषत शिवशंकर तारादेवी नातिगाजी इन्द्र नारायण मानन्दर पीएल श्रेष्ठले गाए भने आज हामी शिवशंकर र तारादेवीका केही गीतहरू प्रस्तुत गर्नेछौ पहिलो गीत छ माधव खनाल भावुकको शब्द शिवशंकरको संगीतमा शिवशंकरको ईश्वर आ, ये चाड़े कसरी बिर्सु सीम सीमे पानी ले रुझे को पानी ले रुझे मोती जस्तु पानी को थोपा तिम्रो कालो का के मातर केको सिंह काल के मातर के को सुन शान बाटो थियो सुन भूत रात हृदय हृदय ते थे मारी हात झर्कन्दे आपसमा गरेका कुरा झन्झनाई बजे तिम्रा सिर बिर चुरा यति चाँड कसरी बिरसु सिमसी मे पानी नै रुझेको सिमसी मे पानी नै रुछेको रजङ कार्की लेख्नुहुन्छ हाम्रो फेसबुकमा गीतकार भावुकमा जन्मदिनको लाख लाख शुभकामना अनि हार्दिक श्रद्धांजलि संगीतकार रत्नबहादुर खड्गेज्यूलाई उहाँ लगायत अन्य श्रष्टाहरूको योगदानको उचित कदर होस् जेऊस कम्तीमा ती अजर अमर सांगीतिक नक्षत्रहरूलाई अजर अमर कार्यक्रमले सदा कदर गरी पुनित कार्य गरिरहेकोमा सम्पूर्ण टीम अनि भावकहरूमा हार्दिक साधुबाद लेख्नु भएको छ एक्लै बस्दा सधैँ सम्झना तिम्रो आइदिन्छ गीतका कालाजयी गीतका संगीतकार रत्नबहादुर खड्गीप्रति कुमारजङ कार्कीले अमेरिकाबाट र लुबुबाट देवेन्द्र मान सिंहले र त्यसै गरी दिलीप नेपालीले र एसएन दाहालले पनि संवेदना व्यक्त गर्नुभएको छ भने राजेश्वर उदयले लेख्नुभएको छ गीतकार भावुक ज्यूमा जन्मदिनको शुभकामना साथै बीबीसीमा नेपाली गीत गाउने पहिलो नेपाली गायक एवं संगीतका रत्नबहादुर खड्गीमा भावपूर्ण श्रद्धांजली संगीतको न भाषा हुन्छ न जात न धर्म नै कुनै बन्दन बिना शान्त सागर समान निरन्तर बगिरहने सर्वश्रेष्ठ कला नै संगीत रहेछ यही आभास हुन्छ स्वर्गीय रत्नबहादुर खड्गीको कालोजयी संगीतमा अरू लामाको स्वरबद्ध एक्लै बस्दा दिलमाया खातीको दुई खोलाको किनार भो खुल्ला हृदयको स्पष्ट वक्ता एवं सुरताल र गायकीलाई गहिराईमा बुझिएका निखारिएका संगीतकर्मी रत्नबहादुर खड्गी हृदयमा गुम्सेको भावलाई खुलेर प्रस्तुत गर्न माहिर हुनुहुन्थ्यो यहाँ पनि हाम्रो फेसबुकमा विशेष गरेर अजर अमरहरू अजर अमर, अमर गीतहरु नामकै हाम्रो फेसबुक पेजमा पनि आफ्ना टिप्पणी राख्न सक्नुहुन्छ नभए हाम्रो ट्विटरमा पनि यहाँले मेन्सन गर्न सक्नुहुनेछ ट्विटरका लागि धेरैले एसएवाईएमआई साइमी पीआरए केसएच प्रकाश साइमी प्रकाशमै प्रयोग गरिनुभएको छ यहाँहरूले पनि त्यो ट्वीटरमा आफ्ना टिप्पणीहरू मेन्सन गर्न सक्नुहुनेछ आलोक आत्रेय सुबोध श्रेष्ठ म स्वाभिमान धना पौडेल मा ट्वीटरमा मेन्शन गर्नुभएको छ भने लुसीफरले पनि चौतारीमा बसौ एकछिन भनेर मेन्शन गर्नुभएको छ धेरैले ट्विटरमा आज गीतकार भावुकलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ भने लुसिफरले लेख्नुभएको छ ए ग्रेट लस फर नेप्लेज म्युजिकल सोसाइटी मे दि डिपार्टेड सोल रेस्ट इन पीस इन हेभन भनेर लेख्नु भएको छ रत्नबहादुर खड्गीका बारेमा अझै पछि चर्चा गर्ने नै छौं तर यसबीचमा हामीले गीतकार भावुकलाई जन्मदिनको शुभकामना दिने क्रममा अर्को गीत प्रस्तुत गर्दैछौ दे तारा देवीको स्वर शिवशंकरको संगीतमा तारादेवीको हो सँगै हामी आगामी माघ नौ गते शनिबार महाराजगंजको आस्था कला केन्द्रमा तारादेवीको स्मृति दिवसका उपलक्ष्यमा दश स्मृति दिवसका उपलक्ष्यमा गायिका मीराराना भुवन चन्द लोचन भट्टराई लासी मित्र संगीता साकी देवेन्द्र मान सिंहले तारादेवीका गीतहरू प्रस्तुत गर्दै हुनुहुन्छ कार्यक्रममा आस्था कला केन्द्रमा यो तारादेवी स्मृति प्रतिष्ठानको आयतमा हुँदैछ यहाँहरू पनि इच्छुक हुनुहुन्छ भने अवश्य पनि तारादेवीलाई श्रद्धाञ्जली व्यक्त गर्न माघ नौ गते शनिबार आठ बजे आस्था कला केन्द्र महाराजगंज पुग्न सक्नुहुनेछ भर्खरै हामीले माधव माधव प्रसाद खनाल भावुकको शब्दमा यो गीत सुन्यौं गीतकार भावुकलाई बाबु लक्ष्मण डी डाक्टर बाबु लक्ष्मणले गीतकार भावुकज्यूलाई जन्मदिनको शुभकामना वहाँका ती कालोजय गीतहरूले मलाई आज निकै भावुक र संगीतमय बनाएको छ भनेर उहाँले मेन्शन गर्नुभएको छ भने, भने लुसेफरले पनि भावुकलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ मोहनजी घिमिरेले जिल्लाको एफएमले कहिले नबजाउने कहिले आधा मात्र बजाउने गर्थ्यो आजबाट चाहिँ मजाले सुनिन्छ काठमाडौँ फर्किँदै नराम्रो खबर सुन्यो दुःख लाग्यो भनेर लेख्नु भएको छ पर्वतेजी लेख्नुहुन्छ यो कार्यक्रमका बारेमा होइन उहाँले अर्कै प्रसंगमा केही बाबुराम आचार्य बाबुराम भट्टराईको तुलनामा केही लेख्नुभएको छ विष्णु तिवारीजीले पनि रत्नबहादुर खड्गीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ रत्नबहादुर खड्गीका अन्य गीतहरू पनि अवश्य प्रसारण हुने नै छ र कवि अरसद फयादका बारेमा शिल्पी ठेटमा हुने कार्यक्रमका बारेमा कवि शेखर घिमिरेसँग चर्चा पनि बाँकी नै छ र यति बेला हामी जन्मदिन परेका गीतकार नेपाली गीत संगीतका पहिलो चरणका प्रसिद्ध गीतकार माधव खनाल भाबुकलाई सम्झना गर्दैछौ र उहाँसँग कुराकानी पनि गर्दैछौ र उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्दैछौँ यहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना अब त्यस अवस्था र अहिले त अब धेरै नै फरक छ त्यस चाहिँ हामीले जुन किसिमले लेख्थ्यौँ त्यो लेखेकोलाई कलाकारहरूले गाउँले समय पनि थोरै हुन्थ्यो दिनभरिमा जब पन्ध्र पन्ध्र मिनटको हिसाबले दुई दुईपल्टभन्दा बढी हुँदैन थियो आधा घन्टाभन्दा बढी त्यो यसै लाइभ चाहिँ हुन्थ्यो प्रोग्राम लाइभ ब्रोडकास्टमा पनि फेरि <coughs> सबै बाजावालाहरूलाई सँगसँगै राखेर उहाँहरूले गाउनुहुन्थ्यो बडा रिहर्सल गर्नु गाह्रो थियो व्यवस्था के पनि थिएन राम्रो तर त्यही पनि उहाँहरूले कलाकारहरूले खुब मिहिनेत गर्नुहुन्थ्यो र आफ्नो उसमा सकेसम्म राम्रै गर्ने कोसिस गर्नुहुन्थ्यो र त्यसमा चाहिँ सुरु सुरुमा अब त्यो मैले पनि मौका पाएँ केही कला राम्रै कलाकारहरूले गाइदिनु भयो त्यसले अब प्रोत्साहन भयो नि त लेख्नेलाई आफ्नो प्रचार हुनु पाएपछि त्यो सबैले सुन्न पाएपछि त्यो आफूलाई पनि राम्रै लाग्यो त्यही भएर खास कुरा चाहिँ उहाँहरूलाई यही हो कि अब यो क्षेत्रमा पहिले जस्तो थियो जस्तो अवस्थाबाट यो आयो र अहिले यहाँसम्म पुगेको छ यो सबै उहाँहरूको सद्भावले नै हो उहाँहरूलाई सबैलाई नेपाली गीतमा त्यति चासो नभएको भए अहिले त्यति प्रचार हुँदैन थियो किनकि अरू अरू किसिमको गीतहरू जस्तो खास गरेर अब छिमेकी चाहिँ भारतको चाहिँ त्यो फिल्मी गीतहरू यस्तो यस्तो उनीहरूको विशेष चाहिँ राम्रो तयारी गर्थ्यो त्यो राम्रो चाहिँ त्यति खर्च गरेर त्यति राम्रो हामीले बनाउन सक्दैन थियौँ त्यो तर अहिले धेरै स्तर त हाम्रो पनि सुधारिएकै छ भन्नु पऱ्यो अब त्यसमा सकेसम्म गीत लेख्ने मान्छेले पनि अलिकति केही त्यसको ऊ होस् त्यो अर्थ लागोस् उहाँहरूले पनि त्यो प्रयास गर्नुपऱ्यो र गीत चाहिँ मन पराउनेहरूले पनि अलि राम्रो खाले गीत जस जो चाहिँ साथी हुन्छ कालबे भन्छ नि त्यो गीत सँगै सम्झिन जहिले पनि राम्रो लागोस् सुन्दाखेरि त्यस्तो चाहिँ होस् त्यस्तो त मजा हामीलाई हुनुपर्छ जस्तो लाग्छ अब त्यो चाहिँ हामीले जे जथाभावी गाएको गीत त फेरि धेरै टिकाउ त हुँदैन फेरि दादादेवी उहाँ बिचरा एकदम ज्यादै सोझो खालको हुनुहुन्थ्यो उहाँलाई धेरै चाहिँ कुरा गरिरहनु त्यति जागर हुँदैन थियो तर भए पनि उहाँले आफ्नो क्षेत्रमा चाहिँ खुब मिहिनेत गर्नुभयो र त्यस चाहिँ उसमा हाम्रो नेपाली गीती क्षेत्रमा त उहाँको एउटा उदय हो ना, जस्तो नाम उस्तै तारादेवी भनेर भने जस्तै उहाँ पनि तारे जस्तो हुनुभयो वास्तवमा उहाँले त्यो चाँडै चाँडै नै उहाँहरूको ऊ भयो अवसान भयो तर उहाँलाई त मैले खुब सम्झिन्छु सारादेवीले चाहिँ राम्रो आवाज पनि राम्रो छ मेहनत पनि खुब गर्नुभएको हस् धन्यवाद हिजो भन्दा आज रामदी आज भन्दा भोली मेरी माया पति रामी पति रामी भोली हिजो भन्दा आज रामी आज भन्दा भोली मेरी माया पति रामी पति रामी भोली वन काली चलो बताशी बन काली चलो बताशिरी सगर माँ कथल मर हाथी होजू भंडा आज रामदी आज भंड भोली मेरी माया कथे रंग कथी रंग बोले सलाह खारी सुसारा तिंद्रे बोली आलाह खारी सुंद्रे बोली आ गीत गायो होजो भन्दा आज रामी आज भन्दा भोले मेरी माया कति राम्री फेरि राम्री भोले मन्द चलिसो हिमी हिर द हो मन्द चलति सो हवा मि हिर द हो कि गगन मधि रूप होकी, हो अजर अमर गीतहरूको हाम्रो फेसबुक पेजमा हामीलाई लेख्नुभएको छ सानु शीतलले कस्तो अनौठो संयोग जन्मदिनको शुभकामना र श्रद्धांजली एकै बारमा दिनुपर्ने भयो गीतकार भावुकमा लाखौं लाख शुभकामना साथै संगीतकार रत्नबहादुर खड्गेप्रति हार्दिक श्रद्धांजली सुमन तिमिलसिनाले लेख्नुहुन्छ एउटा मनले जन्मदिनको शुभकामना भनी अर्को मनले भावपूर्ण श्रद्धांजली उही नियमित श्रोता पत्र पहिलो पटक लेख्दैछु भनेर रा। दिनेश रावत लेख्नुहुन्छ संगीतकार खड्गीप्रति हार्दिक श्रद्धांजली एक्लै बसता सधैँ मलाई सम्झना तिम्रो आइरहन छ गीत संगीत गर्ने गणेश रत्न नामले परिचित गणेश परियार र रत्नबहादुर खड्गेमा गणेश परिवारले पनि हामीसँग संगीतका क्रमहरूमा सक्रिय हुनुहुन्छ भने रत्नबहादुर खड्गेको आज बिहान साढे छ बजे भक्तपुरको क्यान्सर अस्पतालमा निधन भएको छ उहाँलाई सम्वेदना व्यक्त गर्नेहरूमा गोविन्द भुजेल सुरेन्द्र गिगी टीका छेत्री शरद रावत हरिप्रसाद घिमिरे पुष्पा बोरा लगायत थुप्रै मित्रहरू हुन्छ यहाँ सबैमा हार्दिक आभार व्यक्त गर्दै त्यसै दीपक नेपाल सुभाष गौतम अनुश्रेष्ठ पनि हुनुहुन्छ यहाँ सबैमा आभार व्यक्त गर्दै भर्खरै हामीले सुन्यौं शिवशंकरको स्वरमा रत्नबहादुर माधव प्रसाद खनाल भाबुकको शब्दमा शिवशंकरको संगीतमा यो गीत माधव प्रसाद खनाल भावुकको गीतलाई धेरै मात्रामा गाउने गायकमा पन्ना काजी साकेको नाम अग्रपक्तिमा आउँछ भने दार्जीलिङकी गायिका दिलमाया खातीको नाम पनि आउँछ र यी दुवैले गाएको युगल गीत एउटा ऐतिहासिक गीत मानिन्छ शिवशंकरको सङ्गीतमा त सु भाव गढेरा मनमा नेपालका चर्चित गायक पन्ना गाजी साखे र दार्जीलिङका चर्चित गायिका दिलमाया घातीको युगल स्वरमा यो गीत सुन्यौं माधव प्रसाद खनाल बाबुको शब्दमा माधव खनाल बाबुका बारेमा कवि एवं कथाकार अतिपित्य पाण्डे लेख्नुहुन्छ अलौकिक र भव्य गीतका स्रष्टाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु अजर अमर गीतमा बज्ने गीतहरूले मलाई मेरो बालापनका ती स्वर्णिम क्षणहरूलाई सम्झाइदिन्छन् र म पनि गीतहरू सुन्दै बालापन प्रति रूपांतरित होने जिसको भावुकजी प्रति जन्मदिन को मंगलमय शुभ कामना हामसंग आगामी शनिवार शिल्पी थियेटर में हने कार्यक्रम का बारे में जानकारी दिन हूं कवि एवं पत्रकार शिखर घिमिरे शिखरजी नमस्कार आगामी शनिवार शिल्पी थियेटर में हम अशरफ प्रयात का बारे में कार्यक्रम बारे सो जानकारी द्वोला साउदी अरब सरकारले हामीलाई विपक्षमा एउटा कविता वाचन र लाइफिङको कार्यक्रम गरेका छौँ आयोजना गरेका छौँ कविता वाचनका लागि कविहरू हरि अधिकारी च्यानल विमल निभा राजेन्द्र काजुली रमेश चितिरदेखि लिएर नयाँ पुस्ताका मानिस चन बाहेक अरू के के कार्यक्रम हुँदैछ त्यो सँगसँगै त्यसमा लाइभ पेन्टिङ पनि हुँदैछ रे हजुर लाइभ पेन्टिङ पनि हुँदैछ लाइभ पेन्टिङका लागि नेपालका चल्नुभएका आर्टिस्टहरू आउनुहुनेछ र फ्याद एकजना कलाकार पनि भएको रे अथवा फयाद एकज आर्टिस्टे हमीयादम समर्पित कई पेंटिंग बनाक्रम को, को प्रतिक्रिया जन समर्थन पत्रकारिता सब सब क्षेत्र अत्यंत राो फयाद मैं मानवीयता का हमी सब सहयोग मानवीयता को पक्ष में हमी लगन मानव विश का मानवीयता का अजर अमर गीत का सब श्रोता आग्रह करते आज के इस कार्यक्रम में शेखर घिमि बीस पुत्र शिल्पी थियेटर में हन लगा असरत फयाद का पक्ष में हविता वाचन र लाइफ पेंटिंग का बारे में जानकारी द्विन् आज हम कार्यक्रम को आधा खंड हमी समर्पित करने दिवगत हन्भेय संगीतकार रत्नबहादुर खडगी प्रति रत्नबहादुर खडगी एक अदभुत किसिम का संगीतकार थे उन्हीं गायक हन्गीतकार हुगीत का गुरू आज का चर्चित गायक गायिका मनोज सेवा अंजु पंत लगायत बे नया पुस्तक का, का कलाकार रत्नबहादुर खड्गेद्वारा प्रशिक्षित मानिन्छन् र रत्नबहादुर खड्गेले सम्पूर्ण जीवन नै संगीतमा बिताउनुभयो र उनी भन्थे संगीतमा लय भनेको निधारमा लगाएको टीका जस्तो हो टीका जही तही लगायो भने केही पनि श्रगार हुँदैन लय सही ठाउँमा भयो भने यसको अत्यन्त राम्रो श्रङगार हुन्छ भनेर भन्दछ तर रत्नबहादुर खड्गीको सांगीतिक पक्षलाई धेरै गायकहरूमध्ये विशेष गरेर दिलमाया खाती अरूा लामा भक्तराज आचार्य लगायत कही पुस्ताले संहालेगा आज हमी चर्चा करने का तीन गीत का बारे गीत उन, उनको संगीत में गाया चर्चित गायिका मीरा राणा देव बज्राचार्य रत्नबहादुर खड्गीलाई श्रांजली व्यक्त गर्नुभएको छ पोखराबाट विमला भण्डारी छेत्री बेलायतबाट सन्तोष गुरूङ त्यसै गरी दीपक दिपक, दिपक। अमेरिकाबाट सुनिल गायक इजरायलबाट सञ्जेल कल्पना मननारायण श्रेष्ठ लक्ष्मी आचार्य मनु पोखराबाट गाईका आभा मकारुङ महाराजगंजबाट त्यसै गरी विराटनगरबाट गायिका रस्मी अमाते यसै गरी भिगा माध्येमा किरण राई दार्जीलिङबाट सुनिल चित्रकार अफ्रिकाबाट पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ सृष्टि पछि अन्त्य प्राकृतिक अनिवार्य नियम स्वीकार गर्नैपर्छ सबैको गन्तव्य एकै अगाडि पछाडि मात्र हो त्यसै टीका छेत्री राज जो शास्त्रीय संगीतका गुरु हुनुहुन्छ ग्रेस खालिंग जो चर्चित संगीतकार देवी खालिङका पत्नी हुनुहुन्छ वहाले पनि संवेदना व्यक्त गर्नुभएको छ साउलिन श्रेष्ठ लोकेन्द्र कार्की जो अभिनेता पनि हुनुहुन्छ बालकृष्ण पौडेल युवराज गुरूङ महेश विशेष राणा सुमन श्रेष्ठ पोखराबाट गायिका शीतल थापा आबुधाबीबाट अनन्त कटवाल खेम देवान धना लेप्चा वहाँ सम्भवत अमेरिकाबाट हुनुहुन्छ गिरी राज लामी जापानबाट प्रदीप जङ जो बाहिर हुनुहुन्छ वहाँ आफ्ना गुरू रत्नबहादुर खड्गेलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हुन्छ सुनिश श्रेष्ठ खगेन सुब्बा दुर्गा सिटौला कमल कार्की कमल प्रधान जो राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख हुनुहुन्थ्यो वहाँले पनि सम्वेदना व्यक्त गर्नुभएको छ भने हालका प्रमुख श्रीराम सिंह बस्नेतले पनि रत्नबहादुर खड्गीको निधनमा शोक व्यक्त गर्नुभएको छ रत्नबहादुर खड्गीका बारेमा विशेष रूपमा सम्झना गर्दा उनको संगीतको पक्ष एउटा र उनको व्यक्तित्व जो उनी संगीतकारका रूपमा उनले अरूलाई संगीत सिकाउँछन् त्यसका लागि पनि सम्झना गर्नुहुन्छ फोटोग्राफर एवं सिनेहकर्मी रतन चन्द वहाँ लेख्नुहुन्छ आज करिब दुई घण्टा त्यो पार्थिव शरीरको नजिकै बसी तस्विर भिडियो खिचिरहँदा मनमा एउटै कुरा खेलिरह्यो जीवन के रहेछ दुई खोलाको किनार कतै उत्सव मनाइरहँदा कतै चिर शान्तिको कामना गर्नुपर्ने रतनचन्दका यही भावपूर्ण अभिव्यक्तिसँगै कवि मुरारी सिगदेलले पनि रत्नबहादुर खड्गेज्यूमा संवेदना व्यक्त गर्नुभएको छ भने शंकर पोखरेल लेख्नुहुन्छ सुन्दैछु भुटवलमा रेडियो मलमला 88.6 मेगाहर्ज छ मेगा मार्फत कार्यक्रम धेरै राम्रो छ अझ धेरै राम्रो हुँदै जाओस् शुभकामना साथै रत्नबहादुर खड्गेप्रति हार्दिक श्रद्धांजलि यसै गरी एसएन दाहाल्यौपानी सागर न्यौपानी लेख्नुहुन्छ हार्दिक श्रद्धांजली अग्रज संगीतकार रत्नबहादुर खडगीज्यूमा नेपाली संगीत जगतमा उनको अभाव सधैँ खड्किने रहनेछ उमेश गौतम एसएन दाहाल दिलीप नेपाली देवेन्द्र मानसिंह कुमार जङ कार्की बसन्त क्षतिज लेख्नुहुन्छ हार्दिक श्रद्धा सुमन अर्पण गर्दै चुपचाप प्रतीक्षारत छु एक्लै बस्दाम आचार्य लेख्नुहुन्छ रत्नबहादुर खडगीज्यू देवंगत भए पनि नेपाली संगीत आकाशमा अजर अमर रहनुहनेछ आबुधाबीबाट अनन्त कटवाल लेख्नुहुन्छ आज जन्मदिन परेका गीतकार भावुकलाई जन्मदिनको लाखौं लाख शुभकामना आज दिवंगत हुनुभएका संगीतकार रत्नबहादुर खड्गीज्यूप्रति हार्दिक श्रद्धांजलिका साथ दिवंगत आत्माको चिर शान्तिको कामना अर्णा लामा दिदीको स्वरमा एउटा गीत उहाँले चयन गर्नुभएको छ यो गीतमा शब्द रूद्रराज आचार्यको संगीत रत्नबहादुर खड्गी गणेश रत्नको युगल संगीत कर्मको रेखा नमेडदो रहेछ अमर गीतहरूको आजको यो कार्यक्रममा रत्नबहादुर खड्गेलाई हार्दिक श्रद्धांजलि अर्पण गर्नुभएको छ रमन पोखरेलले त्यसै भीम आद्रेले भीम आद्रे अहिले अजर अमर गीतहरूको मित्र चौतारीमा एउटा नयाँ साथी सदस्य थपिनु भएको छ उहाँलाई हार्दिक स्वागत गर्नुभएको छ दना पौड़ेल शोभा आचार्य त्यसै गरी निरू थापाले भीमा एमएन दवाड़ी नामबाट ह्याण्डल चलाउनुहुन्छ र आजको यो कार्यक्रममा यहाँले रत्नबहादुर खड्गीलाई जुन रूपमा सुन्नुभयो स्वीकार्नुभयो र आज हाम्रा गीतकार माधव प्रसाद खनाल भावुकको दीर्घायुको कामना गर्दै हामीले यो कार्यक्रमलाई प्रस्तुत गर्यौं भोलि काठमाण्डुमा शास्त्रीय संगीतका गुरू अतुल गौतमको स्मृतिमा स्थापना भएको अतुल स्मृति प्रतिष्ठानको गुजेश्वरीको जीवन कुञ्जमा एउटा भव्य शास्त्रीय संगीत कार्यक्रम छ भने माघ नवगतीको दिन बिहान तारादेवी स्मृति प्रतिष्ठानको आस्था कला केन्द्र महाराजगंजमा तारादेवीको सम्झनामा सांगीतिक कार्यक्रम छ र त्यसै दिउँसो साढे एक शिल्पी थिएटरमा कवि अश्रफ फयादको मुक्तिका लागि वा उनको पक्षमा एउटा काव्य मञ्चन कार्यक्रम रहेको छ त्यसै गरी माघ दश गते आइतबारको दिन दिउँसो क्रिस्ट कलेजमा शंकर लामी छानेको पुण्यतिथिमा शंकर लामी छानेको सम्झनामा साहित्य कार्यक्रम रहेको छ यी जानकारीसँगै आजको यो कार्यक्रमबाट सन्देश सोन्दास र यो प्रकाश हामीलाई विदा दिनुहोस् हामी आगामी आइतबार र सोमबार पुनः अजर अमर गीतहरूको दुई सय एक्काइस र दुई सय बाइसौं विशेष श्रमा गीतर सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीत हु को सुंदर दस्तावेज